नेपाली लोक संस्कृति को जगे नगर्ने गायन प्रतिभा को खोजी करने हम्रोसान हो कार्यक्रम लोक आगन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 तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार मेगा हर्च र यो कार्यक्रम लोक आँगन स्वागत गर्न चाहन्छु अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थुप्लो पाँच मे घाट्सको कार्यक्रम कार्यक्रम लोकआागनको पर्खामा बस्नुभएका तपाईँ सबै सबैलाई भेट्नको लागि आज पनि आइसकेका छौँ प्राविधिक मित्र राजसँगै म छु तपाईँकै लोकभाखको साथी दिपेन्द्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि विश्वभर एकैसाथ सुनिराख्नु भएको छ प्रत्यक्ष गानको कार्यक्रम कार्यक्रम लोगाँग आउने गर्छ हरेक साताको शनिबार बेलुकी चार बजेको अर्पण समाचारपछि करिब करिब पाँच बजीसम्म यो बसाइ बस्नको लागि तपाईँसँगै गाउन तपाईँसँगै रम्नको लागि हामी आउने गर्छौँ र तपाईँ आउनुहोला जिरो छप्पन्न अनि पाँच त्रिसठी खुल्ला गरेका छौँ यो दुईवटा लाइन भएर आउनुहोला र कार्यक्रममा आएर राम्रोसँग गीत गाउनु हुने मित्रहरूमध्येबाट एकजनालाई हामी विजेता बनाउनेछौँ विजेताले पाउनुहुनेछ पिसफुल रेस्टुरेन्ट एन्ड बारले भिमोदय उच्च माभी अगाडि रहेको छ जुन र तपाईँलाई त्यहाँ खाजोको व्यवस्था गरिएको छ दुईजना खाजा साथीलाई खाजोको व्यवस्था हामीले गराएका छौँ पिसफुल रेस्टुरेन्ट जुन रहेको छ भीमोदय उच्च माभीको अगाडि पदमपुर नौ चितवनमा र जहाँ तपाईँ हाँसको खसीको लोकल कुखुराको मासु पाउनुका साथै अन्य अर्डरअनुसारका खाजाहरू तुरन्त सुफद मूल्यमा पाइन्छ र जसको लागि तपाईँले सम्झाउनुहोला पिसफुल रेस्टुरेन्ट भिमोदय उत्सवमा अगाडि छ र तपाईँ आउनुहोला जिरो छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस खुल्ला गरिएका छौँ हामीले र कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने मित्रलाई हामी अर्को अवसर पनि दिनेछौँ अर्को अवसर रहेको छ प्रत्यक्ष रूपमा गाउनु पाउने मौका अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गाउनु पाउनुहुनेछ तपाईँले र जसको लागि तपाईँ आउनु खोला जिरो छपन्न पाँच अनि पाँच त्रिसठी बाटो भएर कार्यक्रम प्रत्यक्ष गायनको कार्यक्रम लोगागानमा र यो कार्यक्रममा आएर राम्रोसँग गीत गाउनु हुने मित्रहरूको लागि हामीले पुरस्कारको व्यवस्था पनि गरेका छौँ दुई दुईजनाको लागि खाजोको व्यवस्था पिसफुल रेस्टुरेन्टले गरेको छ र कार्यक्रममा आउनुहोला जिरो सपना पाँच त्रिसठी ते तिन सय बत्तिस अनि तेत्तिसको ला लाइन भएर तपाईँकै कलाको तपाईँकै कलाको सम्मान गर्नको लागि हामीले यो कार्यक्रमलाई लिएर आइराखेका छौँ विगतका दिनदेखि नै र तपाईँलाई यो अवगत गराउन चाहन्छु र कार्यक्रममा आएर राम्रोसँग गीत गाउनु मित्रहरूमध्येबाट हामीले एकजनालाई विजेता बनाउनेछौँ विजेतालाई हामी तपाईँलाई अवगत गराइराखेका छौँ आजदेखि पिसफुल रेस्टुरेन्ट एन्ड बारे चाहिँ खाजाको व्यवस्था गरेका छ गरेको छ दुईजना साथीहरूको लागि र तपाईँ आउनुहोला जिरो छ पाँच त्रिसठ तिन सय बत्तीस लाइन भएर कोही साथी आइसक्नुभयो सुरुवातमै म उहाँलाई स्वागत गर्छु हजुर नमस्ते नमस्ते कहाँदेखि को बोल्नुभयो सिद्धिदेखि सुदीप चेपाङ के छ सुदीपी हाल खबर एक एक मेरो एक के जी? कामना गर्छौ राम्रो कार्यक्रममा कुन भएको सुनाउने आज आज ु चाहिँ चरीले टेकेरा टाडाको बाटो मधाउँदै आएको मायालाई देखेर हो हजुर हुन्छ सुरु गर्नुहोस् म तपाईँलाई सङ्गीतले पस्याउँछु है त हुन्छ सुरु गर्नुहोस् ए त्यसै त्यसै मन उडी उयो मारा को बात मगाउदै आ कोन ओmai लै ठेकेरा वन टुडी सगायो बल्ल बैस उठरे गोठा भयो दालि दिने सुदीप जी उहाँको फोन कोटिएको छ डिस्कल लाइन भएको छ र तपाईँ यदि मोबाइल फोन युज गर्दै हुनुहुन्छ भने अलि नेटवर्क टिप्ने ठाउँमा गएर चाहिँ फोन गरिदिनु होला तपाईँसँग गाउन तपाईँसँग हेर्नको लागि मलाई सजिलो हुनेछ कार्यक्रममा आउनुहोला जिरो छप्पन्न अनि पाँच तिसठी लाइन भएर कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने मित्रहरूमध्येबाट हामी एकजनालाई विजेता बनाउनेछौँ विजेताले पाउनुहुनेछ पिसफुल रेस्टुरेन्ट को तर्फबाट खाजोको व्यवस्था गरिएको छ आजको यो एपिसोडबाट यो कार्यक्रमको तर्फबाट र सँगसँगै तपाईँले अर्को हप्ता यसै स्टुडियोमा आएर चाहिँ प्रत्यक्ष रूपमा गायन गर्नुपर्ने मौका चाहिँ तपाईँलाई हामी उपलब्ध गराउनेछौँ हामी एकैछिन यो मिठो आवाज सुन्छौँ त्यसपछि तपाईँसँग कुरा गर्नको लागि तपाईँको गीत सुन्नको लागि हामी पुनः उपस्थित हुनेछौँ वास्तवमा त्यो पैसा सिद्धि कुराहरू हुँदै थियो प्रिय मित्र तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु पनि विश्वभर एकैसाथ सुनिराख्नु भएको छ र कार्यक्रम लोगागानमा आउनुहोला जिरो छप्पन्न अनि पाँच त्रिसठी तिन गरिराखेका छौँ हामीले यो दुईवटा बाटो भएर तपाईँ र यो दुईवटा बाटोबाट आएर तपाईँले राम्रोसँग गीत गाउनु पर्ने हुन्छ राजको सङ्गीत कोही साथी आइसक्नु भएको छ उहाँलाई स्वागत गर्छु नमस्ते हेलो नमस्ते नमस्ते कहाँदेखिको बोल्नुभयो के गर्नुहुन्छ रूपाजी तपाईँ कहाँ कतिमा पढ्नुहुन्छ राम्रोसँग पढ्नु होला नजिकै रेडियो बजी राखेको आवाज सुनिराखेको छु है रेडियोलाई आ... अलिकति सानो बनाउनु होला भन्न चाहन्छु है त रेडियोको भलुम थोरै घटाउनुहोस् बनाउनु भयो हजुर रेडियोको भलुम थोरै सानो बनाउनु है त हेलो गीत सुनाउने एकदमै होला भन्दा रूपी राम्रोसँग गाउने कोसिस गर्नुभयो फेरि फेरि पनि आउँदै गर्नु होला चुट्टिन्छौँ आजको लागि है त नमस्ते, नमस्ते थ्याङ्क यू रूप चेप आउनु थियो लोथुरबाट अब पालो तपाईँको जिरो सपन्न पाँच त्रिसठी बाटो भएर आउनु होला कोही साथी फेरि आइसक्नुभयो हजुर नमस्ते हेलो नमस्ते हजुर कोही साथी आउने तर्खर गर्दै हुनुहुन्छ र विष्णु र राजको सङ्केत मिलिराखेको छु आइपुगेको छैन के गर्नुहुन्छ तपाईँ मा मा मा टेन राम्रोसँग पढ्नुसँग कुन भएको सुनाउने डाँडै बिसाउने तपाईँलाई सङ्गीतले पछाउँछु meri sanu teen mai re sa teen re smapani de na teen saunki darin bi sauni labai sura ram na so meru sanu ko ho suno yushai bani ma पार्वतीजी आउनुभएको थियो उहाँ खुवा सुन्दै थिएँ हामीले निकै राम्रोसँग गाउँदै हुनुहुन्थ्यो फेरि फेरि पनि आउँदै गर्नु होला भन्न चाहन्छु राजको सङ्केत विष्णुको सङ्केत दुवैजनाको सङ्केत कोही साथी आइसक्नुभयो फेरि पनि आउनु भएको छैन आउँदै आउने तर्खर गर्दै हुनुहुन्छ जिरो सपन्न पाँच तेस्री तिन सय बत्तिस अनि पाँच तेसोठी तिन सय तेत्तिसको बाटो भएर आउनु होला आज कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने मित्रहरूमध्येबाट एकजनालाई हामी विजेता बनाउनेछौँ विजेताले पाउनुहुनेछ पिसफुल रेस्टुरेन्टको तर्फबाट खाजाको दुईजनाको लागि खाजाको व्यवस्था गरेका छौँ भीमोदय उच्च माभिको अगाडि रहेको छ पदमपुर नौ चितुवनमा अवस्थित यदि तपाईँलाई हाँसको मासु कुखराको मासु लोकल कुखराको मासु खसीको मासु साथसाथै तपाईँले अन्य अर्डरअनुसारको खाना खाजाको व्यवस्था पनि त्यहाँ रहेको छ तपाईँले सम्झाउनु होला पिसफुल रेस्टुरेन्ट एन्ड बारलाई जहाँको प्रोभाइडर हुनुहुन्छ राम भवन सम्पर्क राख्नु होला पिसफुल रेस्टुरेन्टमा कोही साथी आइसक्नुभयो स्वागत गर्छु हजुर नमस्ते नमस्ते दाजु कहाँदेखिको बोल्नुभयो त्यताङ्गलमा आगो लगाउने थापीले पनि है अ अब के कुन भाका मायालु मलाई टिम गो मायाको तिसना धेरै त भेटेर भेट्न मायालु गाउँमै छौती छौ तिमी सहरमा कासेको छु के छु नि शहरमा आउँछु तिमिल्ती भेटना मायालु Palae timdo maaya ko tirsana Therai sabhe tera mithna maaya loo Man maara har kasta thang kasta thang इठने आत्माए तादे खमस्ता छन आउ तिमिले भेट न मायालु मलाई तिम्रो माया को तिरस्mana ठेरै छ भेटेर भेट न मायालु मन मार कस्ता संकट संकटम इठने यास मय तादै खमस्ता छन आउछु तिमीलाई भेट्न मायालु मलाई तिम्रो मायाको तिर्सनाले सधैँ त भेटेर भेट्न आमायलु माया धेरै नमस्ते हरि राई आउनु भएको थियो लोथ्रुबाट अब पालु तपाईँको कोही साथी फेरि आइसक्नुभयो उहाँलाई स्वागत गर्छु हजुर नमस्ते राजा कहाँदेखिको बोल्नुभयो लामा। के जी एकदम एकदम दादा, आ, के, एक मेरो एक मेकर परिवार के अब अब, अब दे <laughs> <कापड़ा शीलाँनूनून्छा। laughs> कार्यक्रम भाका सुना मेरो मन चाहिँ गर्ने आदि माया पाइन अनि माया पाइना जी. निकै राम्रोसँग गाउने कोसिस गर्नुभनलाइनमा अलिकति डिस्टर्ब आयो है छुट्टिन्छ नमस्ते दा शान्ति लामा भाथे थियो कोराकबाट अब पालो तपाईँको राजको सङ्केतको साथी आइसक्नु भएको छ म उहाँसँग कुराकानी गर्छु हजुर नमस्ते आउने तर्खर हुनुहुन्थ्यो गर्दै हुनुहुन्थ्यो जानु भएको छ र जिरो अनि पाँच त्रिसठी बाटो भएर तपाईँ आउनुहोला र तपाईँ कार्यक्रममा आएर राम्रोसँग गीत गाउनुहुने मित्रहरूमध्येबाट एकजनालाई हामी विजेता बनाउनेछौँ विजेताले पाउनुहुनेछ पिसफुल रेस्टुरेन्ट एन्ड भरबाट चाहिँ दुईजनाको लागि खाजोको व्यवस्था र जुन रहेको छ भिमोदे उच्च माविको अगाडि पदमपूर्ण चितवनमा हाँसको मासु खसीको मासु लोकल कुखुराको मासु तपाईँलाई चाहिराखेको छ भने तपाईँ जान सक्नुहुनेछ पिसफु पिसफुल रेस्टुरेन्टमा जुन भीमोदे उच्च माभिको अगाडि रहेको छ त्यहाँको प्रोपाइडर हुनुहुन्छ पिसफुल रेस्टुरेन्टको प्रोपाइडर रामु वान र हुनुहुन्छ तपाईँ सम्झाउनुहोला पिसफुल रेस्टुरेन्टलाई र यो तपाईँ जान पनि सक्नुहुन्छ यदि तपाईँलाई खाजाको व्यवस्था पनि चाहिराखेको छ कहाँ जाने होला खाजा खानको लागि भनेर चिन्तामा हुनुहुन्छ भने पनि तपाईँले सम्झाउनुहोला पिसफुल रेस्टुरेन्टलाई जुन भीमोदय उच्च माभिको अगाडि पदमपुर चितवनमा रहेको छ र कार्यक्रममा आएर चाहिँ राम्रोसँग गीत गाउनुहुने मित्रलाई हामी अर्को अवसर पनि दिनेछौँ अर्को हप्ता यसै स्टुडियोमा आएर प्रत्यक्ष रूपमा गायन गर्नुपर्ने मौका तपाईँलाई त्यो मौका हामी उपलब्ध गराउनेछौँ हाम्रै भाका हाम्रै पाखा पखेरामा घन्किरहने ती आवाजहरूको लहरलाई लिएर हामी कार्यक्रम लोगाँगनमा आउने गर्छौँ र तपाईँको त्यो गलालाई सजाउनको लागि ला ला तपाईँको त्यो कलालाई देखाउने माध्यम बनाउनको का लागि कार्यक्रम लोगागन विगतका दिनदेखि नै तपाईँ माझ आइराखेको छ तपाईँमाझ तपाईँको मनमुटोमा ढुकढुकी बनेर बस्न सफल हुँदैछ कार्यक्रम लोगागन कार्यक्रम लोगागनमा आउनु होला जिरो अनि पाँच तेत्तिस हाम्रै पाखामा हाम्रै पाखामा घन्किरहने त्यो आवाजहरूलाई हामी समेट्छौँ र ती आवाजहरूमा तपाईँको ती आवाज, आवाज मिसिँदा अझै मिठो हुन्छ हाम्रै त्यो लोक संस्कृतिलाई जोगाउनका लागि हाम्रै भाकालाई हाम्रै पाखा पखेरामा घन्किरहेका ती लोक संस्कृतिलाई उद्देश्य कार्यक्रम लोगानको र तपाईँ आउनुहोला जिरो सपन्न अनि पाँच त्रिसोटी तिन बाटो भएर हामी एकैछिन विश्रामतर्फ जान्छौँ भन्दा भन्दै कोही साथी आइसक्नु भएको छ र म उहाँसँग कुराकानी गर्ने त जमर्को गर्दैछु र रा राजको सङ्केत आउनुभएको थियो फोन डिस्कनेक्ट भएको छ भन्दै हुनुहुन्छ हामी एकैछिन विश्राममा जान्छौँ विश्रामपछि पुनः तपाईँको उपस्थित हुने नै छौँ कार्यक्रम लोगाँगन सुन्दै गर्नुहोला आज मैले घरहना सम्बन्धी कारोबारको लागि पूर्वी चितवनकै विश्वासिलो ज्यासल अनुप सुन्चादीबाट ल्याएको नि कम बाठी बुढी हजुर पनि त्यो पनि भरिराख्नु पर्छ र हामी कहाँ ग्रह गर, दशा राशि अनुसारका रत्नहरू सुनसादीका गरपथ मूल्यमा बिक्री गरिन्छ साथै कम्प्युटर प्रणालीबाट नापतोल गरिने कुरा सहर जानकारी गराउँदछौ सम्पर्क अनुप सुनसादी पसल नयाँ रोड पर्सा चितोवन फोन शून्य चा मोबाइल अन्ठानब्बे चार एकाउन्न बिस नौ सय असी प्रोपराइटर अनुप के, के हुनु हाई स्कुल जाने रोडमा रहेको मौला कालीका सुन चाँदी फसलको राम्र राम्र गहना मन परेपछि नि हजुर हामी कहाँ आकर्षक डिजाइनका सुनचाँदीका घर गहना विभिन्न राशिका पत्थरहरूको व्यवस्था साथै नयाँ पुराना गहना साथी खरिद बिक्री पनि गरिन्छ संपर्क मौल कालिका सुन चाँदी पसल टाँडी चोक हाई स्कूल जानी रोड मोबाइल नंबर अंठानब्बे चार चौन्न अस्सी एक सय बारह रठानब्बे चार साठी आशीष खड़का और तारा खड़का मा माया न? त्यो बिहे ना मा पल्सर एकैछिन है म आशीर्वाद अटोमोबाइल्स प्रणाली बाइकलाई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 सम्पर्क बजाज कम्पनीको आधिकारिक विक्रेता आशीर्वाद अटोमोबाइल्स ट्राली खैरनी चार मगनी चौक प्रसाद चितोवन फोन शून्य छप्पन्न पाँच तिरासी एक सय छयत्तर मोबाइल अन्ठानब्बे बत्तिस घर छाएको एक वर्ष भएको पानी चुहिएर म त हैरान भइसक्यो भने के तनाव लिएर बस्नु भएको हरिदाई हाम्रै रत्नगरको बेल्सीमा रहेको शिवशक्ति कङ्क्रिट उद्योग छँदैछ नि ए हो र भने म त अहिले हिँडिहालेँ शिवशक्ति कङ्क्रिट उद्योगमा हामी कहाँ ब्लक रिंग कंपाउंड पोल पिल्लर डिजाइन डिजाइन का आकर्षक रैलिंग साइज साइज का आकर्षक डिजाइन का मूर्ति लगायत विविध सीमेंट का सामग्री ग्यारेटी का साथ होम डिवरी को सुविधा होतेग्री टुटपुर भाग में कंपनी आपोर्ने जानकारी कराद विज्ञापन होना गुणस्तर में ध्यान दियं शिवशक्ति कंक्रीट लक शिवशक्ति कंक्रीट उद्योग रत्नगर तीन बेल्सी हाईवे संगे मोबाइल अंठानब्बे चार सौ पचास यसपालि सबैदार लेखिछ क्याब्रे सबैदार लेख्दै जाँदा एउटा राम्रो सुट त लगाउनु पर्छ है होइन राम्रो सुट पाएर ठग पनि हुनु पर्यो फेरि मैलाई सेवालाई पनि साडी ब्लाउज चाहिन्छ होला नि सुटलाई ब्लाउज हाम्रो कृषि विकास ब्याङ्कको पहिलो चेलामा सौभागी बस्त्रालाई खुलिसकेको छ भन्ने हामीलाई लगाइराखेको छ हजुर हामी कहाँ सटिङ सुटिङ काेमन्ड कम्पनी तथा पाइन्छ सम्पर्क विकास बैङ्क तला फोन शून्य छ पाँच एकसठी चार सय त्रिपन्न विकास अन्ठानब्बे चार त्रिपन्न छपन्न तिन सय नब्बे प्रोपराइटर जीवन बाबु सिलवाल एक पटक आई आधुनिकताको पहिचान गर्नुहोस् सौभाग्य वस्त्रालयको सोरुम सोही बिल्डिङको देसी देसी, सानी सामान पनि सस्तो अनि हजुर हेरी, हेरी आफ्नो घर आमा बहिनी लौ है दाजुभाइ सम्झनु सही टाढी चोको सस्तो फर्नेछलाई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 होइन हजुर निराश देख्दैछु नि के चिन्ता परेको छ आज भोलि हेर्न बुढी सामग्री कहाँबाट ल्याउने हाम्रै बकुलहरोकमा भएको अरियाल सप्लाई घर बनाउनको लागि आवश्यक सबै सामग्री पाइहालिन्छ नि ए हो र त्यसो भए म अहिले हेरिहाल्छ <laughs> हजुर हामी कहाँ घर निर्माणको लागि आवश्यक पर्ने टोयलेट बाथरुम सेनेटरीका सामान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 पुनश्च अर्याल सप्लायर सेन्टर्स पुरानो ठाउँबाट पचास मिटर पूर्वतर्फ सरेको जानकारी गराइन्छ फोन सुन्ना छप्पन्न पाँच एकसठी आठ सय चालिस के तपाईँ लोकदोरी पार्टी कन्सर्ट विवाह आयोजना गर्दै हुनुहुन्छ वा सभा समारोह आयोजना गर्दै हुनुहुन्छ यदि हुनुहुन्छ भने औजा का सम्पूर्ण साउन्ड सिस्टम तथा लाइट सिस्टमको लागि पनि हामीलाई सम्झनुहोला सम्पर्क टिभी साउन्ड सर्भिस खैरनी पर्सा मगनी चोक मोबाइल अन्ठानब्बे शून्य बहत्तर चौधरी पुनस हामी कहाँ जेनेरेटर भाडामा समेत पाइन्छ गाउँ घन्नु होला रेडियो तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय चार मेगा हर्च र यो कार्यक्रम लोक आँगन विश्रामपछिको समयमा पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम लोगाँगनमा तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण डट कमबाट पनि विश्वभर एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम लोगागनमा हामी तपाईँकै त्यो स्वरहरूलाई तपाईँको त्यो गलालाई चाहिँ सजाउने काम गर्छौँ कोही साथी आइसक्नुभयो राजको सङ्केत म उहाँसँग कुराकानी गर्न चाहन्छु हजुर नमस्ते नमस्ते कहाँदेखिको बोल्नुभयो पर्सुनी पढाइ चल्दैछ है भोलिबाट सुरु हुँदैछ राम्रोसँग पढ्नु होला कार्यक्रम आउनु भएको छ कुन भएको सुनाउने अशोकै भयो भुल्नै भयो ल हुन्छ सुरु गर्नुहोस् है तुरु ऊ आखा भाई सुने थो नामे रोमे टूना भाई नौ आखा मुटु मिता गएको भए अब गाउने थिएँ यहाँ आँसुले मुटुभित्र छौ भन्ने कुराहरू हुँदै थियो अशोकजी निकै सुन्दर तरिकाले गाउनु भयो छुट्टिन्छौँ है त नमस्ते अशोक गाउनुभएको थियो अशोक सिलवाल पर्सुनीबाट निकै सुन्दर तरिकाले गाउनु भएको थियो वास्तवमै हाम्रो त्यो माया हुन्छ जुन माया मुटुमा रहेको हुन्छ आँखामा भएको भए सायद हामी सबैजनाले त्यो बिर्सिजाने मायालाई चाहिँ हामीले बिर्सन सक्थ्यो होला आँसु बनेर चाहिँ त्यो मायाहरूलाई पखाल्न सक्थ्यौँ होला तर त्यही माया चाहिँ मुटुमा गाडो भनेर बसिदिँदा चाहिँ अलिकति गाह्रो हुन्छ आँखामा भएको भए बगाउने थिए आँसुले तिमी चाहिँ मुटुभित्र भएका कुराहरू चाहिँ अशोक सिलवालजीले निकै सुन्दर तरिकाले गाउँदै हुनुहुन्थ्यो राजको सङ्केत कोही साथी आउने तर्खर गर्दै हुनुहुन्छ हामी निकै समयको अन्त्य अन्त्यतिर आइराखेका छौँ एउटा साथीलाई मात्रै लिन सक्छौँ कि जस्तो भइराखेको राजको सङ्केत लिन सक्दैनौँ भन्दै हुनु समय सिद्धिएको छ जम्मा जम्मी आज साथीहरू आउनुभयो सुदिप चेपाङ सिद्धिबाट रूपा चेपाङ लोथुरबाट पार्वती लामा कोराकबाट त्यस्तै हरि राई आउनुभयो लोथुरबाट नै त्यसै गरी शान्ति लामा आउनुभयो कोराकबाट र अन्त्यमा अशोक सिलवाल आउनुभयो जम्मा जम्मी छजना साथीहरू सहभागिता बन्नुभयो आजको कार्यक्रममा कार्यक्रममा चाहिँ सहभागी हुनुभएको लागि सबै सबै साथीहरूलाई धन्यवाद दिन चाहन्छौँ आज कार्यक्रममा राम्रोसँग गाउनुहुने मित्रबाट चाहिँ हामी एकजनालाई विजेता बनाउनेछौँ विजेताले पाउनुहुनेछ पिसफुल रेस्टुरेन्टको तर्फबाट दुई दुईजनाको लागि खाजोको व्यवस्था जुन भिमोदे उच्च माभीको अगाडि पदमपुर नौ चितवनमा रहेको छ यदि तपाईँलाई हाँसको मासु खसीको मासु लोकल कुखुराको मासु साथै तपाईँलाई जुनसुकै खानाकुरा खानेकुराको खाजोको चाहिँ अर्डर गर्नु छ भने अर्डर अनुसारको खाना पनि त्यहाँ बनाइन्छ तपाईँले सम्झनु होला पिसफुल रेस्टुरेन्ट एन्ड बारलाई चाहिँ जहाँको प्रोपाइडर हुनुहुन्छ रामु बान हुनुहुन्छ उहाँको त्यहाँको प्रोपाइडर पिसफुल रेस्टुरेन्ट एन्ड बारको र कार्यक्रममा चाहिँ आएर रा राम्रोसँग गीत गाउनुहुने मित्रहरूमध्येबाट एकजनालाई हामी विजेता बनाउँछौँ छजना मध्येबाट रूप रूपा चेपाङ आउनुभयो सुदिप चेपाङ आउनुभयो पार्वती लामा आउनुभयो हरिराई आउनुभयो शान्ति लामा आउनुभयो अशोक सिलवाल अन्त्यमा आउनुभयो यो साथ छझै छजना साथीहरूले गाउनु चाहिँ एकदम राम्रो गाउनु भएको थियो र एकजनालाई विजेता छान्नुपर्दा आजको विजेता हरिराईजीलाई चाहिँ म बधाई दिन चाहन्छु तपाईँले जित्नु भएको छ पिसफुल रेस्टुरेन्ट एन्ड बारको तर्फबाट चाहिँ एउटा कुपन जुन खाजोको व्यवस्था रहनेछ दुईजनाको लागि तपाईँलाई आफ्नो आइडी कार्डको फोटोकपी सहित रेडियो अर्पणको कार्यालयमा चाहिँ एक हप्ताभित्रमा सम्पर्क गरिदिनु होला र सँगसँगै अर्को हप्ता यसै स्टुडियोमा प्रत्यक्ष रूपमा गायन गर्नु पाउने मौका तपाईँले हामीले उपलब्ध गराएका छौँ अब भने छुट्टिनुपर्छ समयले बिदा दिइसकेको छ समयको पछि हामी दौडिनुपर्छ के गर्ने समयले कहिले पर्खि नपर्खिदिँदो रहेछ र सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद दिन चाहन्छु जतिजनाको आज फोन लागेन अर्को हप्ता अवश्य तपाईँको फोन लाग्नेछ म तपाईँसँग बोल्न पाउनेछु र जतिजनाको फोन लाग्यो आज तपाईँलाई धेरै धेरै धन्यवाद तपाईँ भाग्यमानीको रूपमा गरिनु भएको छ तपाईँको फोन लागेको छ र सुनेर साथ दिनुहुने तपाईँलाई रेडियोमा इन्टरनेटमा सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धन्यवाद र विशेष गरी आभार प्रकट गर्न चाहन्छु प्रविधिमा रहेर साथ दिनुहुने मित्र राजप्रति सलाम प्रकट गर्दै तपाईँकै लोपभाकको साथी भोलि बिहान दस बजे पुनः साहित्यिक कार्यक्रम मेरो रचनाको साथमा उपस्थित हुनुहुने बाचसै आजको लागि छुट्टिन्छौँ नमस्ते तपाईँको बाक्य पल शुभ रहनुहोस् को पाल पाल दिन को प्यारो खाली को तिमी बिना दिन काछलको पल्पन बा रात दिन सानु तिम्रे पीरला को तिम्रे तस्वीर प्यारोला खाली तिम्रे छा तिनका नै गाह्रो भाषा सान खाली तिम्रै छैरहन्छ तिमी बिना दिनका नै गाह्रो भाषा सान